नमस्कार सबजना में मोहनारायणी खड़का रेडियो सगरमाथ और शैली थिएटर को संयुक्त प्रस्तुति रेडियो नाटक चौ बाटो में यहां स्वागत कर आज चौबाटोको एकाउन्नौ भाग हो यहाँसम्म आइपुग्दा यहाँहरूले दिनुभएको माया सल्लाह र सुझाव र अमूल्य प्रतिक्रियाको लागि चौबाटो परिवार धेरै नै आभारी छ आगामी दिनहरूमा पनि यो माया रहिरहोस् भन्दै म अघिल्लो भागमा के भएको थियो सुनाउँछु भाग पचासमा आफ्नो दिदीसँग अलिक फरक खालको व्यवहार देखाउँदै दे आएको सन्तोष र पवित्राको गफकाफ पनि हामीले सुन्यौँ त्यसै पवित्र वर्षालाई भेट्न जान्छे वर्षाले पवित्रलाई आफूले खिचेको प्रसान्तको फोटो देखाइदिन्छे आफूलाई गाउँ जान्छु भनेको प्रशान्त काठमाडौँमै छ भन्ने थाहा पाएपछि पवित्राले प्रशान्तसँग निकै चित्त दुखाए वर्षा र सारा बिचको अभयको बारेमा भएको संवादसँगै नाटकको अन्त्य भएको थियो नयाँ भाग कसरी अगाडि बढ्छ आउनु सुनौँ आया, आया, की की के भयो बारा के आजकल मसँग राम्रोसँग बोल्दैनस् नेसेज रिप्लाई गर्छ न फोनमा राम्रोसँग बोल्छे तिमीलाई मसित केही भन्नु छ कस्तो दियो भने तिमीलाई थाहा होला नि अँ छ अस्ति भर्याङबाट चुब्लेर मेरो घुँडा दुखिरहेछ कति चोर लागेको छ औषधी खायो कस्तो छ के छ कहिले सोध्या छ तिमीले के भयो किन नभोल्या कमी छ जस्तो के भन्छे अलिक बुझ्ने गरी भन्न तिमीलाई लाज लाग्दैन सब थोक नर्मल छ जस्तो प्रिन्टेन गर्न नखोज मसित धेरै के रे के भयो है किन रिसाको एक्कासी त एक, एक नम्बरको घटिया मान्छेहरू रहेछ स्याहार के कुरा गरिरहेको त मलाई राम्रोसँग भन् त ल किन रोइरहेको राम्रोसँगको कुरा गरौँ न ओइ यहाँ बस् त राम्रोसँग बस् न के राम्रोसँग कुरा गरौँ के कुरा गर्नु र अब तिमीसँग मलाई बाग्लुङ गयो भनेर कहाँ हिँडिरहेको थिस् कसँग त मलाई केही थाहा छैन जस्तो गर्छस् हो यो केटी बन्द भयो होइन तेरो मुख कहिलेदेखि झुक्काइरहेको थिइस् मलाई मैले कहिले थाहा पाउँदिनँ भने ठानेको तैँले सोचे जस्तो होइन यार कस्तो हो त कस्तो हो यो फोटो मात्र हो र अस्ति पनि देखाएको थिएँ मैले तँलाई यो केटीसँग बाग बजारतिर हिँडिरहेछ होइन म तँलाई कसरी सम्झ यार मेरो कुरा सुन्न आइएम सरी तैँले गाली गर्छस् होला भनेर मैले भन्नै नसकेको यो छ नि यो मेरो साथीको गर्लफ्रेन्ड हो त्योसँग अस्ट्रेलिया डिपेन्डेन्टमा जान ट्राई गर्दैछु के रे आइम सरी तरे सास के भनेर really? भन्नै सकेन बेली अझै पुगेको छैन तँलाई अस्ट्रेलिया के गर्ने म एकदमै फर्स्ट एड छु मेरो पढाइ पनि त कतिलो भइरहेको छैन त्यहाँ गएपछि चाहिँ एकदम त बुझ न प्लिज तेरो पढाइ हामी पढ्नुहोस् भनेर म यसरी जानलागु नत्र तँलाई पनि अप्लाई गर भनिहाल्थेँ नि धेरैबाट सँगै जानुहुन्थ्यो कहाँसम्म पुग्यो प्रोसेसिङ डकुमेन्ट्सहरू पठाउँदैछु के को डकुमेन्ट्स यो भयो अँ त्यही प्रमाणको लागि तँलाई थाहा छ नि म तँलाई कति माया गर्छु भनेर तँलाई थाहा छ अस्ति एनिभर्सरीको दिन म तिमीलाई भन्न खोजिरहेको थिएँ तर त अगाडिबाट नै रिसाइरहेको थिएँ फेरि रिसाउँछुस् होला भनेर भन्नै सकिनँ तैँले केही पिर्लिनु पर्दैन हामी बिच त्यस्तो केही पनि छैन ऊ मेरो साथीको गर्लफ्रेन्ड हो अमितको अमितलाई चिन्छस् नि उहाँ गएर हाम्रो डिभोर्स पनि गर्छौँ तेरो पढाइसकिएपछि यतै आउने ल नर्सिङको जब पनि पाउन सजिलो हुन्छ बुझिन ल किन जो लाग त किन उठेको जानु मेरो यो कुरामा के पनि भन्नु छैन तँलाई के भन्नु सपतक त तिमीले गरिसक्यौ अब के भन्नु पऱ्यो राम्ररी जाऊ के भन्नु पऱ्यो मैले मेरो ओपिनियन म्याटर गर्छ गर्थ्यौ भने त कहिल्यै सोध्थ्यौ होला नि तिमीले कहिले सोध्यौ मलाई मेरो फ्युचर प्लान के छ मलाई अस्ट्रेलिया जानु मन छ कि छैन सोध्यौ सोच्यौ यो कुरा पनि मैले अहिले आए आएर थाहा नपाएको भए कहिले भन्थ्यो तिमी मलाई जाने बेला एयरपोर्टमा आई ट्रस्टेड यु एयर ट्रस्टेड यु वेन यु सेट युर गनियर I trusted you when you said you're going to Baglung for Dasai and this is what I get in return I'm sorry I'm so sorry Papitra Ma ma lai ma lai ke bhandai na ma lai kun excuse chhaes haina teru Papitra please ekai chini bosana please There's no boy in Prasant. Pavitra. I love you. And you know that. Tai sagar aktere maya. Prasant. Happy journey. अब धेरै कुरा हो ए कङ्ग्रेट्स भन्ने बिर्सेछु कङ्ग्रेट्सै तिमीलाई के तिम्रो के को रिजल्ट को नि सिक्स्टी भनेको राम्रो मार्क्स हो I'm sorry for everything that happened to you over way. Leave it. Tapai kina sorry huneni? I I don't know. I don't feel good. Thank you for everything. यस्तो होला भनेर मैले कहिले सोचेकै थिनँ। अन सोचे जस्तो का हुन्छ त। डेड बिदनु भएपछि लाइफमा मेरो कुनै होपै थिएन। प्रेक्षाई And एन्ड सिट हेपिनेस अल मलाई लाग्थ्यो मेरो जिन्दगीको सबसे नराम्रो घटना यही हो अब यस्तो केही पनि हुँदैन इट्स माई फल्ट दिदी मैले प्रेक्षालाई बुझ्नै सकिनँ उसले पनि त तिमीलाई बुझ्न सकिन नि तिमीहरू दुवैजना अल्लाहे हाम्रो ब्रेकअप भएको दुई हप्ता पनि भएको थिएन ऊ अर्कै केटाको बाइकमा हिँडिरहेको थिएँ मैले सहनै सकिनँ तर म प्रेक्षासँग कुरा गरिरहेको थिएँ क्या दिदी त्यो केटाले एक्कासी आएर हात हालेको तिमीले चाहिँ नफर्काइ हाले भयो हुन्थ्यो अब भयो अब सकिहाले मैले कहाँ हात फर्काएको हो दिदी त्यो केटाले मलाई हात हालिरहेको थियो प्रेक्षा त्यहीँ अगाडि थिए तर त्यसले नगर भनेर एक शब्द पनि बोल्न क्या दिदी जुरुक्क उठेर गई मलाई सबभन्दा चित्त दुखेको चाहिँ त्यहाँ हो उसलाई तिमीसँग त्यति चित्त दुखेको रहेछ अब के भन्नु त त्यसको साइड नलिसो क्या दिदी डिजर्भ गर्दिन त्यसले अनि तिमीले तिमीले नहानेको भए त्यसले केटाहरू चाहिँ किन बोलायो त अनि कहाँ अनि त्यो चाहिँ हानिराख्ने म चाहिँ थापिराख्ने गौतम बुद्ध हो र अनि त्यो साले केटाहरू बोलाइहाल्यो नि घर नजिकै थिएँ आइहालेँ सबै मैले बोलाउनै पाइनँ धन् न भएछ नत्र अहिले तिमी मलाई यो क्याफेमा होइन जेलमा भेटेर तर गल्ती मेरो थिएन क्या दिदी म प्रेक्षासँग कुरा गर्न खोजिरहेको अब छोड द यस्तो काममा कहिले इन्गेज नहुनु अब मम्मीलाई कति टेन्सन भयो थाहा छ युवराज अङ्कलले हेल्प नगरेको भए त के पो हुन्थ्यो होसले काम गर्नुपर्छ के एकैछिन बुझ्दै बन्देको भयो भने त तिम्रो केही जाँदैन थियो सुरु सुरु नबोली निस्केर हिँड्यो अब के हुन्थ्यो त्यसले यत्तिकै आएर त कुट्दैन थियो होला होस् अब छोड्दो एउटा कुरा भनौँ दिदी के कुरा तपाईँ मलाई तिहारमा टिका लगाइदिने हो नमस्ते दाई ओहो पनि त्यसरी कहाँ हुन्छ सक्दैन परेन त नेपाल <laughs> <laughs> ओहो कामै पर्दा मात्रै फोन गर्छु जस्तो फोन है ए, काम आ, काम त न? है, तिहार सम्झेर त्यसो भए टिका लगाउँछौ तपाईँ मात्रै हो <laughs> र दाजुभाइ खोजहरू पनि भेटिहाल्छन् जान्न घर त भाइले लगाउन बहिनी छँदैछ अब मै त अबेल लगाइदिन्छु दाई भेटिएन नि गाह्रो तर नि छैन भाउ खोज्नेलाई खोजी खोजी टिका लगाइदिन राम्ररी आइसु गाउँको कसैले लिएर के के <laughs> <laughs> ए क्षमता हुनु पर्यो नि त पत्याउनलाई खोज म जस्तो भाउजू पाउन त निधार हुनुपर्छ निधार तपाईँलाई आजको भाग कस्तो लाग्यो हामीलाई फेसबुकमा फेसबुक डट कम सिएचएूबीएटिओ चौबाटो ट्विटरमा ड्रामा चौबाटो त्यसैगरी शैली डट थिएटर वान एट जीमेल डट कममा लेखी पठाउनुहोला आजको भागमा अभिनय गर्ने कलाकारहरू रविना थापा सदिन लुइटेल दुर्गा कार्की समापिका गौतमलाई धेरै धेरै धन्यवाद साथै नाटक लेखेका दुर्गा कार्की नाटकका निर्देशक नवराज बुढा थोकी र सहकर्मी आश्विन थपलियालाई पनि धेरै धेरै धन्यवाद हरेक सोमबार साँझ सवा सात बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाो सुन्दै गर्नुहोला बाई बाई यू नेक्स्ट विक